नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल शासकीय स्वरूपको बारेमा छलफल गर्न संविधान सभाको बैठक अबको केही बेरमा बस्दैछ राज्यको शासकीय स्वरूपको बारेमा सभासदहरूले आफू सम्बद्ध दलहरूले यस अघि लिँदै आएको अडान अनुसार आ आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिएका छन् तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनको सहमतिका विषयहरूको निर् सम्बन्धी प्रतिवेदन दुई हजार एकात्तर र असहमतिका विषयहरूको निर् सम्बन्धी प्रतिवेदनको बारे संविधानसभामा बोल्दै सभासदहरूले अघिल्लो सभामा दलहरूले लिँदै आएको अडान दोहोऱ्याउन थालेपछि असहमतिका बुधा धेरै हुने सम्भावना बढेर गएको छ कङ्ग्रेसका सभासदले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक संसदीय राष्ट्रपतिको पक्षमा अडान लिएका छन् भने एमालेका सभासदहरू प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति हुनुपर्ने पक्षमा रहेका छन् प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले भने जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र आलङ्कारिक प्रधानमन्त्री हुनुपर्ने आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटका विषयवस्तुबारे आज पनि व्यवस्थापिका संसद बैठकमा छलफल हुने बताइएको छलफलका लागि व्यवस्थापिका संसदको बैठक दिउँसो तिन बजेका लागि डाकिएको छ बैठकमा धारणा राख्दै सभासद्हरूले गरिबी घटाउने उत्पादकत्व बढाउने क्षेत्रमा लगानी बढाउन कृषिको आधुनिकीकरण गर्दै रोजगारीका लागि विदेशी नै युवालाई स्वदेशमै काम र दामको अवसर हुने गरी बजेट सार्वजनिक गर्न सुझाव दिएका छन् आर्थिक समृद्धिका कार्यक्रम साझा आर्थिक कार्यसूची खुला आर्थिक नीतिको अवलम्बन गर्न र निजी सम्पत्तिलाई राष्ट्रियकरण नगर्ने शिक्षा स्वास्थ्य जस्ता आधारभूत सामाजिक सेवा सुनिश्चित गर्दै सर्वसाधारणको जीवनस्तर उकासने गरी बजेट आउनु पर्नेमा भने अर्थ मन्त्रालयले पूर्व बजेट छलफलका निमित्त उपलब्ध गराएको दस्तावेजमा गरिबी घटाउने उपाय र कार्यक्रम स्पष्ट उल्लेख का नभएको भन्दै आलोचना गर्दै आएका छन् संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति माताहतको प्रारम्भिक वार्ता उपसमितिको बैठक बसिरहेको छ सिंहदरबारमा बसिरहेको बैठकमा संविधानसभाभित्र र बाहिर रहेका दल सङ्गठन र समूहसँग भइरहेको वार्ताको बारेमा समीक्षा भइरहेको छ आजको बैठकले राजनीतिक दल तथा विभिन्न समूहसँग भइरहेको वार्ता र थप प्रक्रियाको बारेमा आवश्यक निर्णय लिने सांसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभएको छ कङ्ग्रेस सभासद आनन्द प्रसाद ढुङ्गाना नेतृत्वको प्रारम्भिक वार्ता उपसमितिले नेकपा माओवादी मधेसवादी दल र अन्य साना दलहरूसँग पनि छुट्टा छलफल गरिसकेको छ वर्षासँगै सडक माथिबाट आएको पहिरोले गैरातीदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग अझै खोल्न सकेको छैन पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगीमा र गाविस वडा नम्बर एक जवान खोला र त्यस आसपासमा सडक माथिबाट झरेको पहिरो र लेदोले राति एक बजेदेखि नै सडक अवरुद्ध बनेको हो राजमार्ग अवरुद्ध हुँदा गैरातीदेखि नै सवारी आवागमनमा आवागमन रोकिएको छ पृथ्वी राजमार्ग हुँदै अन्यत्र बाहिरिने सवारीहरू जवाङखोला आसपासमा नै अलपत्र परेका छन् जवाङखोला आसपासमा मात्रै पाँच सयभन्दा धेरै पाँच स्थानभन्दा धेरै स्थानमा लेदो माटो र बालुवाले सडक पुरिएको छ डोजरको सहायतामा प्रहरी र स्थानीय बासिन्दाले बाटो खुलाउने प्रयास गरिरहेका छन् धेरै स्थानमा सडक छेकिएकाले सडक खुल्न अझै केही घन्टा लाग्ने प्रहरीले जनाएको छ बढ्दो गर्मीले वीरगन्जको जनजीवन प्रभावित बनेको छ गर्मीका कारण दैनिक जीवनयापन गर्न समस्या उत्पन्न भएको छ भने काम गर्न बाहिर खटिने कामदारको का मृत्यु समेत हुन थालेको छ गर्मीकै कारण ड्युटीमा रहेका एक प्रहरी जवानको पनि मृत्यु भएको छ जिल्ला प्रहरी कार्यले पर्सामा कार्यरत प्रहरी जवान श्रवण कुमार देउजाको जिल्ला प्रहरी कार्यले पर्साको परिसरभित्रै मृत्यु भएको छ गर्मीले अचानक बेहोश भई ढलेका उनको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक धीरज प्रताप सिंहले जानकारी दिनुभयो गर्मी बढेसँगै अहिले वीरगञ्जका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप पनि उल्लेख्य मात्रामा बढेको छ गर्मीका कारण टाउको दुख्ने ज्वरो आउने रिङ्गाटा लाग्ने झाडा पख्ला फुड पोइजन सर्पदम्स लगायतका बिरामीले स्वास्थ्य संस्था भरिएका छन् पाकिस्तान का प्रधानमंत्री नवाज शरीफ ने लड़ाकू विद्रोही क्ई विक बाकी नाखा बाध्य हवाई आक्रमण कर संसद में संबोधन करते वहां पानी आतंकवाद को आश्रयस्थल बनने मौका कहीं हालत में नदिने भवाई आक्रमण सहीकिन शांति भूमि बनाने प्रणगर भद्रोही लड़ाकू विरूद्ध को कारवाही शांति रौहाद्रता को युग को शुरूआत होने में आपू विश्वस्तुभा लड़ाकूसंग शांतिपूर्ण वार्ता को यास कर जतासुके आगो रगत फैलाई को प्रधानमंत्री सरफ चा। को टिप्पणी साढ़े चार महिना लमो वार्ता पची शांति कायम करने काम में सफलता पा नहां दुख और पीड़ा को विषय भारत उख पिट विश्वकप फुटबल में अमेरिका ने विजयी शुरूआत कर आज बिहान भारे घाना दुई एक ले हराए हो अमेरिका का लागी कप्तान क्लिंट डेप्सी पेल मिनटमें गोल करें अग्रता दिलाए पचास मिनट में जोन ब्रूस ने विजयी गोल कर मिनटमें गोल खाएर पची बने को घा एक्काशं मिनट में आयुबले गोल गरेर बराबरी करे घास्क जोग सकेन चार मिनट पची गोल खाँदै पराजित बनेको हो जितसँगै अमेरिकाले अघिल्लो विश्वकपमा हारेको बदला पनि लिएको छ एसियाली देश इरानले भने नाइजेरियासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ बिहान सकिएको खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न भने सकेनन् र अङ्क बाँडे यो विश्वकपमा बराबरी खेल्ने इरान र नाइजेरिया पहिलो टिम हुन् विश्वकपमा सहभागी एसियाका चार टोलीमध्ये पहिलो अङ्क बटुल्ने पनि इरान एक देश हो यस्तै थोमस मुल ले ह्याट्रिक गरेपछि पोर्चुगललाई चार शून्यले हराउँदै जर्मनीले विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ आफ्ना संयौँ खेलको पहिलो हाफमा जर्मनीले तीन र दोस्रो हाफमा एक गोल गरेको हो यो विश्वकपको पहिलो ह्याट्रिक गर्ने क्रममा थोमस मुलरले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे पछिल्लो पटकको सन् उन्नाइस सय उपाधि जितेको जर्मनीको हौसला बढाउन चान्सल एन्जेला मार्केल स्टेडियममै पुग्नु भएको थियो प्रतियोगिता अन्तर्गत आज राति दुईवटा र भोलि बिहान एउटा खेल हुँदैछ राति पौने दस बजे हुने पहिलो खेलमा समूह यसका बेल्जियम र अल्जेरिया भिड्नेछन् त्यस्तै राति पाउने एक बजे हुने दोस्रो खेलमा ब्राजिल र मेक्सिको बिच प्रतिस्पर्धा हुनेछ हस्त बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार अर्पण yes, yes. खबर को साथमा जय